कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको कार्यक्रम एकल कविता वाचनमा हामी हरेक साता एक कविका साथ आउने गर्छौं आज मसँग कवि वसन्त नकर्मी सुवह हुनुहुन्छ उहाँको भर्खरै सिन्दूरको रंगमा इन्द्रेणी शीर्षकको कविता संग्रह प्रकाशित भएको छ आज कवि वसन्त नकर्मी र म कुराकानी गर्दै कवि वसन्तका कविताहरू सुन्छौं रविजी तपाईँलाई स्वागत छ हजुर धन्यवाद तपाईँको घर भक्तपुर हजुर होइन भक्तपुरमा कविता लेख्ने लेख्दै लेख्दै बस हुर्किँदै पनि लेख्दै लेख्दै आउनुभयो लेख्दै लेख्दै पाएको हुनुभयो अब त्यस्तै पुस्तकका रूपमा पुस्तकका रूपमा चाहिँ भर्खरै बजारमा ल्याउनु भएको छ हजुर हजुर हजुर अब के भन्नु सिक्दैछु पाइला चार्दैछु भन्नुपर्छ यस्तो नि त प्रकाशित भइसकेको पुस्तकवालालाई मात्रै परिपक्व मान्न त भएन हामीले पहिले त लेख्न सुरु गरेको छ महिनामै किताब निकाल्छन् कोहीले छ दशकसम्म ननिकालिकन पनि बस्छन् तर तपाईँले पुस्तक चाहिँ यसपालि निकाल्नुभयो लेख्न चाहिँ लामो समयदेखि लेख्नुहुन्छ हजुर त्यो चाहिँ जरुर हो पहिलेदेखि पनि लेख्दै आएको थिएँ होइन अब किताब चाहिँ अब भनौँ न समयलाई मलाई पर्खायो अथवा चाहिँ म समयसँगै थिएँ भने त्यसमा चाहिँ अलिकति ढिला भयो प्रकाशन विविध कारणले गर्दा ढिला भयो हजुर हजुर अब मैले तपाईँको बारेमा थाहा पाएको जानकारी हामी स्टुडियोमा पस्नुभन्दा अगाडि दस पन्ध्र मिनट जति कुराकानी गऱ्यौँ है तपाईँ दुई सालमा जन्मिनु भयो तपाईँले मोटरपाट सम्बन्धी व्यवसायहरू पनि गर्नुहुन्छ गर्नुहुन्थ्यो अध्यापिक गर्दै हुनुहुन्छ कविताहरू लेख्नुहुन्छ विभिन्न साहित्यिक कार्यक्रमहरूमा पनि सहभागी हुनुभयो कहिलेकाहीँ कोलमिस्टको रूपमा कुनै पत्रिकामा आफ्नो लेखलाई पनि प्रकाशित गर्नुभयो र जे जे काम गर्नुभयो त्यो सँगसँगै साइडमा जहिले पनि साहित्य तपाईँ सँगसँगै रह्यो र हिँडिरह्यो अनि कविता चेतको लागि तपाईँले विभिन्न कविहरूसँग सङ्गत पनि गर्नुभयो आफ्ना मात्रै पढ्ने लेख्ने गर्नुभएन अरूका कविताहरू पनि पढ्नुभयो अब चाहिँ हामी कुराकानी अगाडि बढाउँछौ यदि जानकारी र परिचय तपाईँको लिइसकेपछि मैले पुस्तकलाई एकचोटि समातेर हेर्छु पछाडिपट्टि प्रकाशनमुख कृतिहरूका नाम दिइएको छ अनि तपाईँको बारेमा सरूभक्तले दुई लाइन लेख्नुभएको छ सिन्दुरको रङ्गमा इन्द्रणीका रङ्गहरू देख्न चाहने भर्न चाहने उत्साही कवि बसन्त नकर्मी सुबहबाट भविष्यमा धेरै सुन्दर कविताहरू जन्मने आशा राख्दै उत्तरोत्तर सृजनात्मक उन्नयनको कामना गर्दछु भन्नुभएको रहेछ प्रतिसरा सामीले लेख्नुभएको छ सुधीर खोभीले लेख्नुभएको छ विभिन्न व्यक्तित्वले तपाईँको बारेमा पुस्तकको पछाडि लेखिएका अंश मैले हेरेँ र अब तपाईँ पुस्तक पल्टाउँदै हुनुहुन्छ सम्भवत कुनै कविता सुनाउनुहुन्छ हामीलाई हजुर धन्यवाद त्यसको लागि अब म सबैभन्दा पहिला यो किताबको भन्दा प्रकाशित पुस्तकको भन्दा बाहिर एउटा कविता सुनाउँ हजुरसँग म म आज धेरै खुसी छु कसम जिन्दगीको सफरमा प्रेमले रङ्गिन पाऊ सजिन पाऊ पुकार पनि यही छ ईश्वरको चरणमा म आज धेरै खुसी छु कसम जिन्दगीको सफरमा खुसीको खातिर प्रेममा मिलावट गर्दिन मिसआउट राख्दिन म खुसीको खातिर प्रेममा मिलावट गर्दिन मिसआउट राख्दिनँ यो कोरोनी सही मेरो प्रेम प्रेम नै हो प्रेममा गिरावट आउन दिन्न राख्छु खुसीले म हर कर्म खुशीसँग गर्छु हर मर्म मा खुशीले बुझ्छु प्रयास जारी रहन्छ खुशी लिने र दिनेमा थाले था गरेका हरेक कर्महरू खुसीले चालेका प्रत्येक पाइला पाइला सडमार्गमा अमिट हुन्छ यादगार रहन्छ अनन्तसम्म कहिले स्वप्लिङ रंगमा त कहिले उनकै तरंगमा हर तरहरै उनीसँग सम्वाद गर्ने गर्छु उनलाई देख्दा खुसी हुन्छु खुसी जिन्दगीको खुराक खुसी जिन्दगीको खुराको हो म त्यही खुसी लिएर बाँचिरहेछु किन दुखी हुनु किन दुखी हुनु दुखी त तब हुन्छु जब म समिट पाउँदिन भन्छन् मानिसहरू भन्छन् मानिसहरू प्रेमीलाई नदेख्दा र अप्रेमीलाई देख्दा मन दुखी हुन्छ म त चाहन्छु म त चाहन्छु प्रेमीहरू सधैँसँगै देख्न पाऊ फेक्न पाऊ्वरले पनि यस्तै प्रेमीहरू उर्भराइरह उर्भराइरह यो चाहिँ के शीर्षकको कविता थियो आ, यो चाहिँ मेरो पुस्तकमा समावेश थिएन तैपनि मैले आज हजुरलाई भेट्दाखेरि एकदम खुसीको भाव व्यक्तको स्वरूप मैले यो कविता वाचन गरेँ के शीर्षक के राख्नुभयो मैले शीर्षक चाहिँ छैन शीर्षक बिना राख्नुभयो हजुर बडा रमाइलो गरी सुनाउनु भयो तपाईँले एउटा कविता होइन म तपाईँको र मेरो भेटघाटलाई जोड्छु एकचोटि तपाईँले उज्यालोको ल्यान्ड नम्बरमा टेलिफोन गरेर मलाई भेटाउनु भयो त्यसपछि कविता मैले लेखेको छु एकचोटि कार्यक्रममा आउन सकिन्छ कि भन्नुभयो पुस्तक ल्याएर छोडिदिनुहोस् भने मैले रिसेप्सनमा ल्याएर तपाईँले पुस्तक छोडेर जानुभयो हजुर पुस्तक हेरिसकेपछि तपाईँको मोबाइल नम्बर पनि लेखेको थियो पुस्तकमा मैले फोन गरेर सम्पर्क गरेँ र हामी आज जोडिएका छौँ हजुर है नचिनेसम्म कोह कोह चिनेपछि माया मोह भन्ने एउटा उखान छ साहित्यिक मान्छेहरूसँग चिनेपछि माया मोह बसिहाल्छ मेरो हजुरसँग त मेरो अब भनौँ न करिब अब एफएममा हामी करिब करिब चार पाँच वर्ष अघि हजुरको आवाज सुन्दै म uh, अझ भन्नु uh, भने म विशेष रूपमा हजुरको आवाजलाई म प्रशंसा गर्छु हुन र हाम्रो यो उज्यालोमा हाम्रो प्रकाशदायहरू अरू अरू आवाजहरू पनि मनपर्छ मलाई त्यसमध्येमा हाम्रो साहित्यिक तर्फबाट तपाईँको चाहिँ विशेष विशेष मनपर्छ तपाईँ यति धेरै साहित्यिक चाहिँ कहिलेदेखि बन्नुभएको धेरै साहित्यिक भनेको मतलब साहित्यलाई साह्रै माया गर्नुहुन्छ तपाईँ तपाईँको कुराबाट बुझ्छु मैले हजुर अँ मन त पहिल्यैदेखि नै मन थियो अलिअलि लेख्ने स्कुलमा पनि अलि लेख्थेँ साथीहरूको माझमा होइन तैपनि के छ हाम्रो अब हाम्रो समुदायमा हाम्रो नेवार कम्युनिटीमा चाहिँ अलिकति चाहिँ त्यो बोल्ने शैलीमा पनि फरक लेख्नेमा पनि मेरो अलिक त्यति भनौँ न साहित्यिक व्यक्तित्वसँग मेरो त्यति कुलमिल भएन तैपनि म चाहिँ आफूलाई कुराहरू लेख्दै लेख्दै गर्थेँ कहिले काहीँ लेखेँ स्कुल क्याम्पस लेबेर सकेपछि त्यो बेला त रेडी नेपाल मात्रै थियो होइन त्यो रेडी नेपालको उसमा चाहिँ एकजना मेरो त्यो बेलामा चाहिँ टेक्निसियन साथी स्तारम श्रेष्ठ हुनुहुन्थ्यो अनि त्यहीको सङ्कटबाट रेडियो नेपाल जाँदै गर्दाखेरि हाम्रो मरन दासदाईहरू मायागिरहरूसँग चाहिँ अलिक कुराकानी हुँदाखेरि मैले सुरुमा चाहिँ मैले कथा नै लेखेँ हुनु र स्कुलमा चाहिँ मैले कविता नै लेखेको हो तर त्यहाँ जाँदाखेरि उहाँहरूको आवाज सुन्दाखेरि त्यहाँ अब रेडियो नाटकहरू पनि हुन्थ्यो त्यो बेलामा चाहिँ अनि मैले सुरुमा चाहिँ मैले कथा नै कथाले कथा चाहिँ प्रसारण भयो कथा प्रसारणै भएको छ नेपाल हजुर छ दस बाह्रवटा कथाहरू छ त्यसरी लेख्नु भयो हजुर अनि कथामा रुचि बस्दै गयो पहिला हजुर पछि कविता लेख्नु भयो पछि कविता अरू के के विधामा तपाईँको कलम चल्छ त हुन त मैले अब गजलहरू पनि त्यति लेख्छु अब फेरि यसो भन्दाखेरि मैले सब ठोक जानेको जस्तो चाहिँ त्यस्तो पार्न होस् होइन तर मेरो रुचिको कुरा चाहिँ मलाई चाहिँ मनपर्ने चाहिँ सबै विधाहरू मनपर्छ मैं अभी नहीं सुरू में कथा भी लेखे अलग गजल मुक्टोर भी मन हाइको मन पहित्य उपन्यास पढ़सु पैला पज को उ दिन में चाहे पढ़े तर अब चीं उपन्यास नपढ़े नहीं हो तर मत विशेषकरी कविता नहीं मन तरह विधालाय सक तर पैलो नंबर में कविता कथा कवि हूँ भर रुचि लगे कविता मन परेको हुनाले कविता अर्को तयार गर्नुहोस् न त सुनौ फेरि हामी कवि बसन्त नकर्मी हुनुहुन्छ हामीसँग सुभ उहाँको साहित्यिक नाम मैले अघि स्टुडियो बस्नुभन्दा अगाडि सोधेको पनि थिएँ सुभह राख्नुभएको भनेको नकर्मी नेवार समुदायमा धेरै होलान् मही भनेर चिनुन् भन्नको लागि म पहिलेदेखि सुभह लेख्छु लेख्ने क्रममा भनेर भन्नुभएको छ उहाँ बस्नुहुन्छ र सिन्दुरको रङ्गमा इन्द्रेणी शीर्षकको कविता संग्रह उहाँको हालसालै प्रकाशित कविता संग्रह हो कविताभन्दा बाहेक कथा गजल जस्ता विधामा पनि उहाँको कलम चल्ने गरेका छन् र दुई हजार छब्बिस सालमा जन्मिनु भएको साहित्यलाई धेरै माया गर्ने र साहित्यसँग नजिक रहेर रा, लामो समय उठाबसी गरिसकेपछि यो वर्ष बल्लभ पुस्तकाकार रूपमा उहाँको पुस्तक बजारमा आएको छ अब वसन्त नकर्मीले अर्को एउटा कविता वाचन गरेर हामीलाई सुनाउनुहुन्छ जुन पढ्नु भाइ न धेरै छान्नु पर्दैन टिहार आउँदैछ चाडबाडको कुरा त सुरु भइहाल्यो यसमा चाहिँ एउटा मेरो सिन्दुरको रङ्गमा इन्द्रिणीमा एउटा मेरो आफ्नै मान्छेले समर्पित गर्छ यो कविता चाहिँ तिमी छौरोटा रमाइल छ जिन्दगी तिमी छौरोटा रमाइल छ जिन्दगी शनैभरि यस्तै गरी मनभरि खुसी पाउँ यसैमा मजा छ जिउनुको सनैभरि यस्तै गरी मनभरि खुसी पाउँ यसैमा मजा छ जिउनुको दसैँ र टिहारको के कुरा यी चाँडबाँडको के कुरा खै <laughs> खै <laughs> हर बहार किन हो यसरी रङ्गीन भन्दैछ कसैले बटाइदिए हुन्थ्यो कि जस्तो कसैको यारले नसटाइदिए हुन्थ्यो कि जस्तो मन त शरदको चङ्गाझै उड्न खोज्छ मन त शरणको चङ्गाझै उड्न खोज्छ जमारा झै सिउन मनलाग्छ तिमीलाई जमारा झैँ सिउन मनलाग्छ तिमीलाई यो उमङ्ग र खुसीको जाडो कस्तो हो निधारको टिका चाहिँ रातो पारेर टल्किन मनलाग्छ आज बडादसीको दिन आज बडा दशको दिन हर्षले छटा छुल्लो छ पूजाको ठाली जस्तो यो मन चारैतिर जतातटै प्रेमी रंगले हराभर देख्छु यी चाडबाडको के कुरा तिमी छौरोट रमाइलो छ जिन्दगी तिमी छौरट रमाइलो छ जिन्दगी लाग्छ तिमीलाई कवितामा सजाउँ नवरात्रिका देवी बनाई पूज नवदेवीका शक्ति र भक्तिका नवरस जस्तै लाग्छ तिमीभित्र बाँचिरहिमीलाई नै साक्षी राखे ऊर्जाका अनुपम प्रेमले सिँगारिएर तिम्रै अंगालोमा बेरिएर तिम्रै पोल्टाभरिका मालाशिरी टुनहरूमा गुन्जिरहँ तिम्रै पोल्टाभरिका मालाशिरी टुनहरूमा गुन्जिरहँ गुन्जिर हुँ कति मिठो यी चाडबाडको के कुरा शीर्षकको कविता लेख्नुभएको रहेछ तभी तभी बार दु, दु, है मिठो गरी प्रस्तुत गर्नुभयो तपाईँ अघि एउटा शब्दमा झुकिरहनु तपाईँ हेजिटेट गरिरहनु भएको छ कार्यक्रम सुरु हुनुभन्दा अगाडि पनि तपाईँ तपाईँलाई त्यसमा अकमक थियो सुरु भइसकेपछि पनि नेवार समुदायबाट आएको अलिकति मेरो टङले अप्ठ्यारो पार्छ कि भन्ने कुरामा अलिकति दु दुमन गर्नुभएको मैले बुझेँ तपाईँले पढ्नुभएको त प्रश्न बुझिरहेको छौँ त हामीले के फरक पर्छ र आफ्नो आफ्नो उच्चारण सबैको आउँछ होइन कसैको एक खालको आउँछ कसैको अर्को खालको आउँछ त्यो हेजिटेशन मात्रै छोड्ने हो भने पनि कति साहित्यकारहरू निस्कन्थे होला जस्तो मलाई लागिरहन्छ बेला बेलामा हजुर खुसी लाग्यो तपाईँलाई भनौँ न मैले जति जाने तर अब हाम्रो कतिपय साथीहरूले भनौँ न साहित्यिक आफ्नो अवरोजहरूले पनि लेख्ने बेलामा जुन किसिमको हामीलाई अलिकति कठिनाइको प्रभाव पर्छ त्यो लेखेको कुरालाई चाहिँ न्याय दिन अब भाषण गर्नमा अलिकति कठिनाई नै पर्ने रहेछ बोलीचालीमा होइन शुद्धता त हुनु पऱ्यो तर बोल्दाखेरि आउने टङलाई कसैले अशुद्ध र शुद्ध भन्ने अधिकारै छैन जस्तो कि मधेसीहरूको एउटा आवाज लवज होला सामानहरूको एउटा लवज होला होइन नेवारहरूको एउटा लवज होला अनि फरक फरक पश्चिम धेरै सुदूरपश्चिमका नेपालीहरूको एउटा लवज होला सुदूरपूर्वका नेपालीको एउटा लवज होला आखिर हामीले ने को को नेपाल नेपाल नेपाल, नेपाली भाषालाई नै माया गर्ने हो भन्ने मेरो बुझाइ छ मलाई यही बिचमा यो सन्दर्भ उठिसकेपछि सोध्नमा लागेको अर्को प्रश्न तपाईँले नेपाल भाषाको साहित्यहरूमा पनि काम गर्नुभएको छ हजुर छ लेख्नेछु नेपाल भाषा पनि लेख्छु पहिला त मेरो नेपाली विषय नै हो विशेष गरी लेख्ने होइन अहिले करिब मेरो अब करिब छ सात वर्ष भयो मैले नेपाल भाषामा पनि लेख्ने आएको छु तपाईँको मात्र नभएर अब अर्को मैले फेरि यही प्रश्नलाई अर्को तर्फबाट घुमाएर सोद्धाखेरि भक्तपुरमा बस्ने धेरै नेवारी समुदायका साहित्यकारहरू हुनुहुन्छ जस्तो कि चङ्कीजी रामगोपालजी होइन लगायतका धेरै नेवारी समुदायका साहित्यकारहरू हुनुहुन्छ अब अलिकति म ठ्याक्कै पुरै नेवारी त बुझ्दिनँ तर भक्तपुरको ललितपुरको र काठमाडौँको पनि अलिअलि फरक पर्छ लवज भने जस्तै भक्तपुरका साहित्यकारहरूको नेपाल भाषाका पुस्तकहरू प्रकाशित कतिको छन् वा छैनन् साहित्यिक त्यस्तो छुट्टै गोष्ठी वा कार्यक्रमहरू गर्नुहुन्छ गर्नुहुन्न सोध्न मन लाग्यो होइन त्यो त छुट्टै छ विशेष छ हाम्रो मण्डिपुर अथवा भक्तपुर जिल्लामै भन्नुपर्छ होइन नेपाल भाषाको पनि छुट्टै कार्यक्रम का हुन्छ अस्ति हाम्रो यो फुलपाटीको दिनमा पनि हाम्रो यो स्थानीय निजाखल भनेले पनि एउटा यस्तै सांस्कृतिक कार्यक्रमको साथमा साहित्य सम्मेलन पनि गरेको थियो त्यो बेलामा पनि मैले नेपाल भाषामा पनि वाचन गरेको थिएँ एउटा कविता त्यस्तै गरेर अरू अरू कार्यक्रममा पनि बोलाउँछ जस्तै भक्तपुरमा चाहिँ विराट साहित्य सम्मेलनमा भयो त्यस्तै पाटनमा काठमाडौँको पनि अब केही गरी अब भनौँ कुनै पनि साहित्य संस्थाहरूले बोलाउँदाखेरि सकेसम्म मैले पनि एउटा जानेको टवरले चाहिँ म चाहिँ यो नेपाल भाषाको पनि लेख्ने गर्छु तपाईँलाई मलाई यही सन्दर्भमा अझै जोड्न मन लागेको वसन्तजी तपाईँले जुन अघि अघि हामीले तर टमा आउने एउटा अस्पष्टताका कारणले हुने दोमन दोधारलाई मुक्त गर्नलाई तपाईँ आफै यहाँ आउनुभएको बेलामा नेपाल भाषामै नेवारी भाषामै तपाईँले चाहिँ यस्ता कुरामा अल्झेर बस्नु काम छैन अगाडि बढ्नुपर्छ कोही हुनुहुन्छ छायामा बसिनु भएको कवि साहित्यकार भने अगाडि आउनुहोस् यस्तो खालको रेडियोहरूमा पत्र पत्रिकाहरूमा छाउनुपर्छ हामी अब मेनिस्ट्रीमा धाउनुपर्छ भन्ने खालको अनुरोध गर्नु पऱ्यो भने अहिले सक्नुहुन्छ सजिलो हुन्छ अब यो हाम्रो उज्यालो एफएम बाट सुनिरहनु प्रत्येक श्रोताहरू अथवा विशेष गरेर हाम्रो नेवार का साथीहरूलाई अथवा साहित्यकार बन्नुलाई के भन्न चाहन्छु भने हामी पहिला जस्तो अब त अथवा चाहिँ तर त अथवा न र अनमा चाहिँ त्यसमा त्यो कुरामा नअल्झिकन आफूले लेखेका कुराहरू आफ्ना जुन किसिमले भनौँ न आत्माले चिन्तन गरेका कुराहरू खुलस्तो रूपमा लेख्नुहोस् लेखेको कुराहरू यस्तै वाचनगण कार्यक्रममा अथवा कुनै पनि साहित्य सम्मेलन जाँदाखेरि कुनै किसिमको ठक राख्नु जरुरी छैन डिल खुला गरेर हजुरले भने चाहिँ अघि भनिहाल्नुभयो त्यसमा कुनै किसिमको बााउन्ड्री छैन हामीले मजाले बोल्न सक्छौँ है त्यसमा चाहिँ दुई नराख्नुहोस् आउनुस हामीले जस्तै कुरा गर्न सक्छौँ मजाले हजुर अब यो रमाइलो एउटा सन्दर्भ मैले जोडेको थिएँ बसन्त नकर्मीजीको अर्को एउटा कविता सुन्न मन लाग्यो पुस्तकबाट कि पुस्तक बाहिरबाट हजुर पुस्तकबाट एउटा लिउँ हजुर एउटा यो चाहिँ अलिकति प्रेमिल छ है यसमा चाहिँ अलि अलि भनौँ न मैले यो पुस्तकमा छत्तिसवटा कविता भनेमा प्रमिल चाहिँ अलिकति बढी छ अरू विषयमा पनि लेखेको छु यसमा चाहिँ होइन मलाई प्रमिल नै हजुर देख्दाखेरि त्यही पढ्न मन लाग्यो अलिकति यो लामो होला जस्तो होइन हजुर हजुर के भयो खै कसरी भयो के भयो खै कसरी भयो किन अनिरो राटसँगै आँखाका यौवनहरू बगिरहे के भयो खै कसरी भयो किन अनिरो राटसँगै आँखाका यौवनहरू बगिरहे जगत बिर्सेर जीवन जोड्न फुलेर एक अर तोलाइरहे नयनहरू होसमा छैनन् परेलहरू फिट्टीकै भिजेका सपनाहरू सँगालेर रसाएका रसाइ छन् पटक्कै मानेनन् चुपचाप बस्न टपटप चुहाइरहन्छन् भेदनाका आँसुहरू चिम्लेर हेरे खोलेर हेरे चिम्लेर हेरे खोलेर हेरे खोले जता हेरौँ उही सपनाले पछाइरहन्छ सपना नउजाडु भन्छु अनेरे हटाई उजालु भन्छु बाध्यता त खरे हो जीवनलाई सुन्दर दस्तावेज बनाऊ भन्छु परुण्टु परुण्टु यहाँ त यस्तै रहेछ बरबार फो सम्झिन्न पश्चिताव म गर्दिन ढुक्क छु मेरा बस्तीहरूमा मनका कुम्ट्योहरूमा मनाइरहेछ तिम्री सुभाषहरू दुरूस्त उस्तै छ बिगत देखेका मेरा पारदर्शी पानाहरू सम्बीव छैनौरो पनि पाएकै आभासमा छु सम्बीव छैनरो पनि पाएकै आभासमा छु टिमलाई नगुमाउने प्रयासमा छु आशाहरू हो आशाहरू किन हो फेरि पलाउन खोज्छ जीवन आफैसँग तर्केजै लाग्छ पुराना यादहरू फर्केझै लाग्छ घरको आँगनमा उभिएर डुबै हाट फैलाएर घरको आँगनमा उभिएर डुबै हाट फैलाएर छाटी चौड बनाई तिम्रै पीडामा रोइदिउंझ झै लाग्छ तिम्रै सदिसामा हाँस्ने बसन्त अचेल स्वतन्त्र र मढोस हुन सकेको छैन गल्तीको कुनै आभास छैन तिम्रो प्रवासमा बसाइसरेको अभिलाषा पनि छैन बस बस ऐठन हुन्छ पहिरन्छ समूला बस ऐठ हुन्छ पैरहन्छ सहुला बुझौँला तिम्रा हालहरू रोही बसुंला बरु रोई बसुला बरू अह यो मन कटै जान्दैन रोज्दिन कोही अरू फुकाउनु छैन मलाई पहिलो प्रेमको पहिलो बन्धन फुकाउनु छैन मलाई पहिलो प्रेमको पहिलो बन्धन सम्बन्धलाई सिसाको प्रतिरूप नड्यौ हेर्न भए हेर्न सक्छौ पर्यटमा हेर्न भए हेर्न सक्छौ पर्यटमा केलाई हेर मेरो डायाँ बालामा अझै अंकित छ हेर्न भए हेर्न सक्छौ प्रेतमा केलाई हेर मेरो डाँयाँ हाटको बालामा अझै अङ्कित छ तिम्रो अर्गानिक नाम मेरो डायाँ हाटको बालामा अझै अङ्कित छ तिम्रो अर्ग्यानिक नाम बडा रमाइलो तपाईँ कविताले त मलाई तान्यो बसन्तजी तब को हाथ में साक्षा बाला भापलेट ब्रासलेट ब्रासलेट को साइड में मैं अभी कई शब्द देखे थे तब ना। को नाम तोने कृपया किस में कृपालू कृपालू कृपालू लेखे अं ये फिर प्रेम प्रतिज्ञा शीर्षक को कविता मेरे दाया हाथ को बाला में हेर अ छोपिए नाम मतलब एकदम मन में खसखस रही रहो यो खास दस यो कविता चाहिँ उब्जेको चाहिँ यही बालाबाटै नै हो होइन विगत दस अस्ति दसैँको अगाडि कृष्णा जन्मिसको नाममा चाहिँ म हाम्रो यो कृपाल महाराज हाम्रो राधे राणेको तर्फबाट त्यहाँ चाहिँ करिब बाह्र तेह्र दिनको ते ते के भन्ने त्यसलाई सानामा घाइटेँ सानामा जाँदाखेरि त्यो एउटा त्यहाँको प्रसादको रूपमा मैले ग्रहण गर्न पाएँ खुसीको कुरा यो सौभाग्य कुरा पनि हो यो बाला मलाई पनि मन परेको थियो त्यही हिसाबले चाहिँ मैले पाएँ अनि एक दिन त्यहाँबाट फर्केर आएपछि लगती दसैँ भयो यो मैले चाहिँ अहिलेसम्म छोडेको छैन चौबिसै घन्टा प्रत्येक दिन लगाएर एक वर्ष लाग्यो अनि एक दिन मेरो मिसेसको घरमा जाँदाखेरि टिका लाउन जाँदाखेरि ससुरालीलाई पनि जाँदाखेरि टिका यो धोकाको यतापट्टि यसो राख्दा रह कि मैले बालाको शब्द आएँ फोटो खिचेँ छेउतिर बाला, बाला पनि आयो हात पनि आयो अनि मलाई uh -huh. यो त यो आयो यही कविता अनि यो प्रेमको प्रतीक एउटा न प्रेम भन्नेमा एउटा ईश्वरसँग पनि प्रेम हुन्छ प्रेम हुन्छ स्त्रीसँग पनि प्रेम हुन्छ माटोसँग पनि प्रेम हुन्छ हजुर होइन प्रेम सबैसँग हुन्छ नै अनि अलिकति यो मलाई चाहिँ प्रेम भावमा अलिकति जागेको हुनाले मेरो सरसाली मेरो मिसेसको घर तर्फबाट मैले चाहिँ यो एउटा प्रतिज्ञाको रूपमा प्रेम प्रतिज्ञा नै हो यो किनकि म त्यो कृष्णा जन्मष्ट दिनमा गएको भनौँ न रामा जाएकै मेरो मिसेस मार्फत गएको थिएँ म मा। उसकै मार्फत गएको लागि उसकै उसमा चाहिँ मैले किन नलिलो खुँ तिम्रो नाम चाहिँ अहिले पनि तिम्रो अरानीकी नाम चाहिँ मेरो बालामा अङ्कित छ है त्यही स्वरूप मैले यो कविता लेखेको कति रमाइलो कति मिठो गरी बुझाउनु भयो शीर्षक पनि त्यति नै मिठो सन्दर्भ पनि मिठो गरी जोड्नुभयो हातमा बाला पनि देखेँ मलाई त खसखस लागेर सोधेँ पनि मैले हजुर कवि वसन्त नकर्मी शुभ हुनुहुन्छ मसँग आज भक्तपुर उहाँको घर सिन्दुरको रङ्गमा इन्द्रिणी शीर्षकको कविता सङ्ग्रह उहाँले भर्खर यो वर्ष प्रकाशनमा ल्याउनु भएको छ त्यसो त दुई दशकदेखि नै उहाँ साहित्यमा निरन्तर लागिरहनु भएको छ र बाल्यकालदेखि नै साहित्यमा रुचि गर्नुहुन्छ आज हामी उहाँसँग कुराकानी गर्दै उहाँका कविताहरू सुनिरहेका छौँ वसन्तजी अब अर्को एउटा जाओस् यो मेरो कविता सङ्ग्रहबाट एउटा चाहिँ रिट पनि लेखेको छु एका बिहानै एका बिहानै एक झुल्को कामओर्ले पोखियो भूगोलमा भ्युजिए तमाम बस्तीहरू उज्याले सिटीज अरू ड्यालय एका बिहानै एकछिको खाम ओर्ले पोखियो भूगोलमा भ्यझे तमाम बस्तीहरू उज्याले सिटीज अरूण डयालय लामो अन्टराल पछि तल्के हिउँका पहाड़हरू पनि लामो अन्तराल तल्के हिउँका पहाड़हरू पनि जागे अचानक रहरहरू उड्डट भए आफ्नै प्रतिबिम्बित मुहार हेर्न लाग्दो हो पहाड़लाई हिउँसँगै तासिरहू सामेल भइरहू हरतहरले छुटिने चाहज छैन मोहित पहाड़लाई सुतिने चाहड़ छैन मोहित पहाड़लाई सायद हिउँलाई पनि जागृत हुनु हो उटकण्डा पहाड़को न्यानो आलिगनमा समाहित भई तल्किरहलायम स्पर्शमा बेरिरहसमा जमिरह चम्किरहँ दिनरात अभिलासा अभिलाषा त उस्तै उस्तै रहेछ आखिरमा उस उस रह आखिर जब बसन्तले चुमिएका कललाटी ओठमा छाउँछौं लालिटेहरू जब बसन्तले भर्खरै चुमेका कलिलाटी ओठमा छाउँछौं लालिटेहरू मुस्कराउँछन् सौन्दर्येका माधुरे छचकल <small> किन खोज्छ यौवन नजाने नजाने समयको छैनिक बेगले शका रेखाहरू कोरिन थाल्छ नजाने समयको छैनिक बेगले शका रेखाहरू कोरिन थाल्छन् पहाड़ अनि हिउँका परिभित्र दरले कापिरहेका होलान् ढुकढुकी बढ़िरहे होलान् परस्परमा कहीँ छेट विछेट पो हुने हो कि परस्परमा कहीँ छेद विछेट पो हुने हो कि बसमा छैन के हाम्रो बसमा छैन के हाम्रो सब उपवालाकै हाट चलाउँछन् उनी आफ्ना रिटहरू चलाउँछन् उनीले आफ्ना रीटहरू हुँदैनन् ना एक नास एक तमास रित र पीठहरू हुँदैनन् ना एकनाश एक तमास रित र पीठहरू हिउँलाई पनि पहाड़सँग पग्लेर छुटिनुपर्छ हिउँलाई पनि पहाड़सँग पग्लेर छुटिनुपर्छ पहाड़लाई पनि माटोसँग भाँसिएर चर्नुपर्छ अलि घरि सास फेर्नुपर्छ आफ्नै जिजी छुटिनुपर्छ एक दिन तिमी रमा जस्तै छुटिनुपर्छ एक दिन तिमी जस्तै कति राम्रो कति मिठो गरी लेख्नु भएको विबहरू कति राम्रोसँग प्रयोग गर्नुभएको साह्रै राम्रो र रा मिठो हुन त लामो समयको तपाईँको यो साधनाका कारण पनि जन्मिएको पुस्तक हो वसन्त नकर्मी सुबको पुस्तक सिन्दूरको रंगमा इन्द्रेणी भक्तपुर साहित्यिक समाजले प्रकाशन गरेको छ र यो पुस्तकको मूल्य दुई सय लेखिएको छ बजारमा अब आइसकेको छ भक्तपुर कवि वसन्त नकर्मी आज हुनुहुन्छ मैले भक्तपुरका भक्तपुरका भनिरहेँ ठ्याक्कै भक्तपुर तपाईँको घर कहाँ भनेर चाहिँ सोधिने हजुर यो मेरो मध्यपुरमी सङ्कटर चोक शङ्करधर चोक तपाईँको र व्यवसाय त अघि मैले गाडीका पाठ पूर्जा सम्बन्धी व्यवसाय गर्छु भन्नुभयो तपाईँले लामो समय जिन्दगी भर्ने त्यही गर्नुभयो कि अरू व्यवसायहरू पनि फेर्नुभयो अरू छैन खासै छैन मेरो बुवाहरूले पनि गाडीकै किनबिच अब चलाउँथ्यो हजुर हजुर ते अब, अब मिस्त्री फलाम संबंधी गाड़ी संबंधी काम करी कवि बसंत नकर्मी सुबह संग वहां को कविता सुंदी करते क्रम जारी रह उजालो सुन भावना जागृति चेतना विचार रेडियो भावना जागृति चेतना रस्तुति को समिश्रणल कविता जालू रेडियो नेटवर्क को कारक्रम एकल कविता वाचन में तपाय स्वागत छ आज को एकल कविता वाचन में मसंग कवि बसंत नकर्मी सुब्बा होंदूर को रंगमा इन्द्रणी शीर्षक को कविता संग्रह प्रकाशित आज हमी बसंत को कुराका सुंद वहां का कविता सुनी रहो समयदी अथवा वहां को बाल्यकालि नविता लिखी रहन्स साल में वहां जन्मिन्स्तकूप अकाशित हो भक्तपुर शंखदर चोक वहां को बस्ने निवास पुस्तनी हुर्काई को पाठ सम्बन्धी अथवा गाडी सम्बन्धी विभिन्न व्यवसायहरू गर्दै पनि आउनुभएको छ आज हामी उहाँसँग कविता सुन्दै उहाँका कुराकानी सुन्दैछौँ वसन्तजी तपाईँलाई फेरि स्वागत छ हजुर धन्यवाद आव... मैले परिचयमा तलमाथि गरिनँ गर नि अहिले ठिक छ केही छैन फरक छैन एकदम एक्ज्याक्ट ठिक छ अघि हामी कहाँ गएर छोडेका थियौँ त भने तपाईँको घरको ठ्याक्कै बसाई भक्तपुरमा कहाँ हो भनेर सोधेको थिएँ मैले हजुर ठाउँ अनुसार मैले एउटा के कवि सञ्चयमा पनि मेरो एउटा कविता छ सङ्गठर चोक भन्ने आफ्नै ठाउँ सम्बन्धी कविता हजुर हजुर सङ्कटर चोकमा एउटा लेखेको छु सङ्कटर चोक मेरो घरको बाटो भएर हिँडिरहन्छ सङ्कटर चोक मेरो घरको बाटो भएर हिँडिरहन्छ जानुपर्छ अलिक पर निमेषमै भेटिन्छ भटुवासिट सङ्कटर चोक हेरिरहन्छ चौबाटोमा उभिएर सङ्कटर चोक हेरिरहन्छ चौबाटोमा उभिएर बटुवाका चर्तीकला रमिटेका रमिता व्यापारीको व्यापार प्रेमीहरूको आलिङ्गन गाड़ीहरूको चरकोटोनी अनि मानिसहरूको कोलाहल संगठ चोकले सहयोगको धेरै भयो सड़क जाम आन्दोलनमा बालिने टायरको आगो सहयोगको धेरै भयो अतिक्रमण सवारीको चाप सम्मेलन र र्यालीहरू संगढर चोकले सबैले देख्ने गरेको खडपनमा तरकारी बोकेर आउने डाईहरू अचेल देखिँदैनन् संगढहरोकले सबैले देख्ने गरेको खडपनमा तरकारी बोकेर आउने डाईहरू नाङ्ले पस्ले काका काकीहरू डोकोमा तरकारी बेच्ने दिदी बहिनीहरू कसैले संगढर चोकलाई कसैले संग्र चोकलाई बटाएको रहेनछ हरियो पासपोर्ट बोकेर अरूको सड़क बनाउन गएका छन् विमान चढ़ेर महल सजाउन पठाएका छन् तरकारी उमार्न गएका छन् अर्काको सुरक्षा बनिरहेका छन् यहाँ यहाँ बाकी मजदूर किसान सरबाराहरू सपना किन नसकेको वाहनामा बाढ हुर्काइरहेका बिवा, छन् विवाद चर्काइरहेका छन् चोकले बन्दको ठेकदार देख्छ नेपाल बन्दका हकदार देख्छन् जसको दुर्गन्धले दूषित छ देशका पर्यावरण जसको धुवाले प्रदूषित छ देशको वातावरण संघरचोक देख्दैछ दलीय झण्डाको सम्मेलनमा झलिरहेको देशको झण्डा संगठर चोक देख्दैछ दलीय झण्डाको सम्मेलनमा जलिरहेको देशको झण्डा अनि शोक मनाइरहेका आत्माहरू संगठर चोक देख्दैछ जलिरहेको देशको झण्डा अनि शोक मनाइरहेका आत्माहरू शीर्षक दिएर नेपालको अहिलेको परिस्थिति होइन सबै कुरालाई ल्याउनु भएको छ निकै राम्रो कविता वसन्तजी तपाईँले आफूले कविता लेखिसकेपछि घरभित्रै पनि सुनाउने वातावरण बन्छ कहिलेकाहीँ सुनाउँछु विशेष गरेर पहिला त साथीहरू अथवा कहिलेकाहीँ हाम्रो यो पत्रिकामा पनि मेरो कविताहरू छाप्थे साथीहरूलाई सा, साथी पनि सुनाउँथे अहिले चाहिँ मेरो आफ्नै अहिले करिब करिब करिब लेख्दाखेरि मैले सुनाउने मेरो पहिलो श्रोता भने नै मेरो सङ्गीनी जीवनसङ्गिनी हुनुहुन्छ होइन मेरो पाठक भने पनि श्रोता भने पनि उहाँ नै हो छोराछोरीले सुन्नुहुन्न हजुर सुन्छन् तै पनि मेरो पहिलो पाठक चाहिँ उहाँ नै हो अनि अहिले अचेल चाहिँ उहाँसँगै भनौँ अलिकति त्यो साहित्यको बारेमा पनि ऊ पनि अलिकति अलिकति डिल सस्मिनी हुनु छ साहित्य सम्बन्धी अब लेख्न नजाने पनि रुचि रुचि चाहिँ छ उहाँलाई परिवारभित्र तपाईँले साहित्यमा लेखिसकेपछि छोराछोरीमा पनि लेखौँ भन्ने खालको चेतना आएको छ कि छैन मौका त्यस्तो परेको छ कि छैन हजुर एक विषयमा त टिटी ऊ त थिएन होइन हजुर हजुर मलाई अलिकति मनमा चिसो लागेको चाहिँ मेरो सस्रु बुवा बित्नु भएको थियो वर्ष तिन वर्ष हुन लाग्यो होइन आ, यो मेरो कविताको सङ्ग्रहमा चाहिँ मैले यो पनि एउटा बुवाको नाममा लेखेको छु सस्रो बुवाको उहाँलाई सर्गका केही फुलहरूमा भन्ने त्यसमा चाहिँ अब म यो वाचन गरौँ सुनौ जीवन के होला के हो मनुष्यको चोला जीवन के होला के हो मनुष्यको चोला किन जन्म भयो होला यस अनिटे लोकमा किन जन्म भयो होला यस अनिटे लोकमा जीवनप्रतिका प्रश्नहरूमा डुबिरहन्थे सधैँभरि यसरी नै जीवनप्रतिका प्रश्नहरूमा डुबिरहन्थे शनिभरि यसरी नै आत्माको ज्योति स्वरूप विन्दु कहाँ र कसरी आत्मा, बिंद, आत्मा नभएको भए यो मन यो जीवन उडेर जान्थे होला कहाँ कहाँ कटा, कटा। जीवन हाम्रो परिवर्तन अवश्य भावी एक दिन हामी मनुष्य पञ्चतत्वको शरीर हामी मनुष्य पञ्चतटको शरीर जब आत्मा बस्छ तब मनुष्य जीवात्मा आत्माले पंख लिएर उडेपछि मिल्नुपर्छ माटोमा आत्माले पंख लिएर उडेपछि मिल्नुपर्छ माटोमा यो चक्रमिरहन्छ यो चक्रट घुमिरहन्छ एक दिन त पक्कै आउँछ कुनै दिन त जानु छ मनुष्य चोला फेर म को हौ म कस्तो आत्मा हुँ भनेर हाम्रो हाम्रो जीवन विनाश होइन केवल बर्लिन्छ मात्रै पात्र फरक फरक स्वरूप अलगै अलौकिक स्वरूप लिन अकस्मातौकिक द्याग्नु भयो त्यही वियोगमा आफन्त परिवार साथीभाइ सारा विस्माट भए मर्माहट भए ती दिनहरू सम्झनमा मात्र रहने भयो अन्तिम विश्रामसँगै सबै अन्त्य भयो अन्तिम विश्रामसँगै सबै अन्त्य भयो कति लिनुथ्यो कति लिनुथ्यो कति दिनु थियो कति कुराहरू बाँकी भए कति कामहरू ठाटी भए कसरी पोखौं यो पीरालाई यो वीर र बेठालाई सबैको आँखामा छाप परेका सबैको हृदयमा बास बसेका सदा शर्वडा भगवान शरणका साथ समर्पित हुनुभएका बाबुजुजू मेरो उमङ्गमा रंग भरिदिने पिता हजुर मेरो जीवनको रंगमा उमङ्ग भरिदिने पिता हजुर परमानन्दका साथ परम ठाममा आत्मिक स्वरूप लिनुभयो जुनै जुनै ठाममा भए पनि जुनै स्वरूप पनि हरेक युवमुरी पुनिको जुनेली रातमा हजुरलाई कहिले नछुट्ने श्रदा सुमन हरेक यमुर फुनिको झुनिली रातमा हजुरलाई कहिले नटुट्ने श्रद्धा सुमन हजुरलाई कहिले नटुट्ने श्रद्धा सुमन अति राम्रो गरी लेख्नुभएछ बाबु जुजु भनेको छ सोराज्यू हजुर uh, uh, मेरो ससुरबाले सबैले बोलाउने बेलामा बाबुजुजु भनेर बनाउनुहुन्थ्यो उहाँको uh -huh. नाम चाहिँ गोविन्द मान्दकर्मी हो अनि uh उहाँलाई -huh. चाहिँ प्यारो गरेर अहिले पनि भनौँ मैले बित्नुभन्दा अगाडिसम्म पनि कतिपय मानिसहरूले आउँको नाटक कुरा अब हाम्रो दिदी बहिनीहरू सबैले चाहिँ उहाँले चाहिँ बाबुजुजु भनेरै बोलाउनुहुन्थ्यो उहाँको प्रिय नामै त्यस्तो हो कति कविले कविताहरू लेख्यो होला बाको नाममा आमाको नाममा तर सासु ससुराको नाममा कविता लेख्ने क्रमै छन् होला तपाईँले लेख्नुभएछ हजुर उहाँको उहाँले पनि मलाई यो कविता भाष यो पुस्तक छाप्नु पनि धेरै भनौँ न उहाँले धेरै खसखचिरहनु भएको थियो उहाँलाई पनि इच्छा थियो मैले किताब विमोचन एउटा गर्दाखेरि उहाँलाई धेरै खुसी लाग्ने उहाँले धेरै पटक भन्नुभएको थियो निकाल्नु पऱ्यो गर्नुपऱ्यो यस्तो मैले पत्रिकामा छापेको उहाँले देखाउँदाखेरि उहाँ पनि एकदम दिलखुस भएर मैं चाहे श्यावास जस्तु ले बसंजी लिख्स मतलब ज्वाई भे मतलब ज्वाई को दर्जा में है कि छोरा जस्त साठी को हिशियत में वहाँ योजे साहित्य क्षेत्र में लगन चे प्रेरित करे भर वहाँ को नाम मैं एटा समर्पित लेखे थे एकदम रामो जीवन लतलते जेरे पटा भेटिश रइल रसरंग काटा हो कहीं कहीं भाव बिहल बनाने खाल पात्रा पाटा आपं बड़ा मिठो करी लेख्नुभएछ खुसी लाग्यो सुन्दाखेरि पनि रमाइलो खालको र किसिमको तपाईँको कविता पढ्दाखेरि भक्तपुरको बासना आउँछ होइन यसै गरी तपाईँको चाहिँ त्यहाँ एउटा नेपाल भाषाको संस्कृति बासना आउँछ होइन देशको विविधताको बास् आउँछ राम्रो छ तपाईँको कलम निरन्तर यसै गरी हाम्रो साधुवाद शुभकामना अब लगभग अन्त्यतिर छौँ एउटा कविता अझै सुन्ने समय छ कुन सुनाउनुहुन्छ यो कवि बिहानीको चिसो चिसो सिरेतोमा छिटिजको उष्णता ग्रहण गर्न जब कमाइलो छेनमा रमाउँछ मन बिहानीको चिसो चिसो सिरेतोमा छिटिजको उष्णता ग्रहण गर्न जब कमाइलो छेनमा रमाउँछ मन तब यार्डहरूले खोइरो खाल्छ कटाकटा रिरे कुञ्जमा एठनले जालो फिजाउन खोज्छ के गरौं कसो गरू ओ, म हाँस्न मन पराउँछु हाँस्छु हो म हाँस्न मन पराउँछु सधैँ सरी हाँस्छु टी हाँसुले माडुरटा नपाउँदै यार्डहरूले छेक्दो रहेछ कहिलेकाहीँ थाहा छैन याडहरू पनि किन यति विघ्न चटान बन्डो रहेछ पलमै आउँछन् पलमै आउँछन् पलमै विलीन हुन्छन् बेसाब बेमतलब बिना कारण कयौं यार्डहरू यस्ता हुन्छन् जसले पकेटा फिजाउन ठाल्ने गर्छ जब तब अटिरहरूको पंकले यार्डहरूको सगरतिर लैजान्छ वर्तमान प्रेमको उडानमा सेयर गर्न डुबुल्की मार्न तिनै याडहरूको टुवालो अटाई नटाई म आज एक एक गरेर पुराना बिर्सेका पाठहरू झैं चुम्न आउँदो रहेछ मायावीपालुवाहरूमा याडहरूको स्पशले चुम्न आउँदो रहेछ मायावी पालुवाहरूमा याडहरूको स्पर्को नानी बनेर सजाउन चाहन्थे तर अफसोज आँखाबाट पानी बनी बग्दो रहेछ याडहरू आखाको नानी बनेर सजाउन चाहन्थे तर अफसोज आँखाबाट पानी बनी बग्दो रहेछ याडहरू परेल्योहरू टमटयार छन् काठहरू चोटहरू सहन खोट खोटहरू छुपाई राख्न चुपचाप छन् ओठहरू चस्चत सुन्छ चस्च सुन्छ मलाई मनको बाटो भएर आउने टी याडहरूले चस्चत सुन्छ मलाई मनको बाटो भएर आउने टी यार्डहरूले याद नआउनुहुटो म मरेटुले हुन्छु म त मुटु मरेर बाँचेको मान्छे यार नआउनु होटो मरे टुले हुन्छु म त मुटु मरेर बाँचेको मान्छे यारहरू साँचेर रमेको मान्छे तिम्रे यारले बिउझे धन्ने भयो मेर मेरो मुटु तिम्रे यारले बिउझे धन्ने भयो मेरो मुटु तिम्रे यार लिएर टर्किरहेछ अझै पनि तिम्रे यार लिएर टड्किरहेछ अझै पनि बडा मिठो लगभग पाँच दशकको उमेर बिताइसक्नुभयो तपाईँले होइन भक्तपुरमा जन्मिनुभएका वसन्त नकर्मी शुभजी अघि स्टुडियोमा पस्नुभन्दा अगाडि तपाईँले धकाउनु भएको पनि म सम्झिन्छु स्टुडियोभित्र पहिलो अथवा दोस्रो तपाईँको अनुभव धेरै थिएन त्यस्तो खालको ओहो कविता पढ्नलाई मैले हुन्छ कि हुँदैन जस्तो धकाउनु भएको थियो यति कुरा चाहिँ मैले तपाईँका यो कार्यक्रम सुनिसक्दा कविता देख्दा मेरो आँखा दृश्य अगाडि सबै जति देख्दाखेरि तपाईँले मनले मनमा जे त्यसैलाई साहित्य बनाएर चट्टसँग पानामा पोख्नु भएको छ र मनका कुरा लेख्नु भएको छ तपाईँ जस्तै कविहरू साहित्यकारहरूको साहित्यमा अझै धेरै जरुरत छ यसै गरी छायामा बसिरहेका कविहरू बसन्त नकर्मी जस्तै खुलेर आउन् भन्ने मेरो अभिप्राय अभिष्ट र कामना पनि रह्यो यो कार्यक्रममा यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई कसैले सम्पर्क गर्न खोज्नुभयो भने कसरी गर्ने हजुर मैले यो पुस्तकमा चाहिँ मैले इमेल एड्रेसबाट राखेको थिएँ होइन अब मेरो फेसबुक आइडी पनि छ मेरो बसन्त नकर्मी टाइप गर्दाखेरि त्यसमा मेरो फेसबुकमा पनि हुन्छ मैले हजुर सकिन्छ मेरो ठेगाना र भनिहाल्नुभयो मेरो फोन नम्बर चाहिँ अन्ठानब्बे एकचालिस पैँतिस पैँतिस पचासी कति सजिलो अन्ठानब्बे एकचालिस पैँतिस पैँतिस पचासीमा फोन गरेपछि तपाईँलाई सम्पर्क गर्न पनि सकियो अवश्य हजुर हजुर खुल्ला हृदयले कसरी साहित्य लेखिन्छ एउटा सामान्य अन्जान बनेर भन्ने कुरा सिक्नको लागि सिक्दै गरेका धेरैले तपाईँलाई सम्पर्क गर्न राम्रो पनि देखेँ मैले हस् धेरै धेरै धन्यवाद एकछिन अब अन्तमा हजुरलाई अब भनौँ न यसरी देख्दाखेरि भेट्दाखेरि अथवा कहीँ कहीँ देख्दाखेरि सधैँ यसरी नै हजुरसँग यस्तै पला कुलासुसारी गरेको कुरा गरेको सँगसँग है हजुरको मुहार पनि यसरी हाँसी खुसी सधैँ हेर्न पाउँ देख्न पाउँ यही मेरो शुभकामना अनि अन्तमा जाँदा जाँदै न मनको चाहना पुरा भयो सलाम छ हजुरलाई म सम्झिँदैछु है मनको चाहना पुरा भयो सलाम छ हजुरलाई मनको कामना पुरा भयो सलाम छ हजुरलाई समय त बितिरहन्छ समय त बितिरहन्छ वाचनज्यले यही कुरा भयो सलाम छ हजुरलाई यही कुरा भयो सलाम छ हजुर हस् धेरै धेरै धन्यवाद जी, आज एकल कविता वाचनमा मैले भक्तपुर मध्यपुर शङ्खद् चोकका वसन्त नकर्मी शुभ कविजीलाई प्रस्तुत गरेँ सिन्दूरको रंगमा इन्द्रेणी उहाँको पुस्तक र उहाँको पुस्तकको र पुस्तकभन्दा बाहिरका कविताहरू पनि सुन्यौं यो सँगै आजको लागि कार्यक्रम एकल कविता वाचनको समय यहीँ सकिन्छ प्राविधिक साथी सशेन्द्र गौतम र मचुत घिमिरे आजका कवि बसन्त नकर्मीसँगै विदा हुन्छौ न शुभरात्री